सोच छ्य निश्चित गंतव्य सत्य निर्विक मन मनमा विश्वास चा। गीत चा, संगीत छ उत्साह को रंग चा। खोज चा, चा, पार छबर रेडियो विजय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 जस अन्तर्गत विगतका केही श्रृङ्खला अघिदेखि हामी साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौँ अर्थको आज छैठौं श्रृङ्खलाको वाचन हो छैठौं श्रृङ्खलासम्म आइपुग्दा हामी एउटा छोराको प्रणमा आश गरेर बसेको परिवारमा जन्मेकी एक छोरी जसले बुबाको मृत्यु बुबाको जिम्मेवारी वहन गर्दै पाँचजना परिवारको मुख्य सदस्यको रूपमा जिम्मेवार बहन गर्न आट गरेको कुरालाई पनि दर्शाउन खोजिएको छ यति मात्र होइन यस उपन्यासले एउटा छोरा र एउटी छोरीमाथि गरिने व्यवहार त प्रष्ट पार्छ नै अझ छोरीहरूले गर्ने हिम्मतलाई पत्याउन पनि गाह्रो मान्ने हाम्रो समाजलाई स्पष्ट पार्न खोजेको छ यस उपन्यासकी नायिका जियाले आफू छोरी भएर जन्मिए पनि छोराभन्दा कम नभएको प्रष्ट पार्नका लागि हरेक तरिकाले गर्नु परेको संघर्षलाई प्रस्तुत गरिएको छ साहित्यकार सानु शर्माको उपन्यास अर्थको छैठौं श्रृङ्खलाको भाषण अब शुरू हुन्छ सरले मेमको हात आफ्नो हातमा लिँदै भन्नुभयो पच्चिस वर्षअघि मैले अदितिलाई अमेरिकामा भेटेको थिएँ त्यसबेला म त्यहाँ पत्रकारिताको कोर्स गरिरहेको थिएँ अनि उनी त्यहाँ आफ्नो पढाइ पुरा गरिरहेकी थिइन् दुई वर्षपछि हामीले बिहे गर्यौँ त्यसबेला यो अर्थ पब्लिकेसन अहिले जति ठुलो थिएन र यसलाई मेरो बुबाले चलाउनुहुन्थ्यो हु। त्यही वर्ष मेरो दाईहरू दुईजनाको बुबासँग ठ्याकठुक परेर उनीहरू अलग हुन चाहे अर्थ पब्लिकेसन उनीहरूलाई चाहिएको थिएन त्यसैले अदिति म र बुबा मिलेर पैसा जम्मा गरेर उनीहरूलाई दियौँ बदलामा अर्थ हाम्रो भयो सबै चीज राम्ररी चल्दै थियो अदिति केटाकेटी भनेपछि हुरुक्कै हुन्थिन् साँच्चै भन्ने हो भने केटाकेटी उनको एकमात्र कमजोरी थियो विवाह भएको दोस्रो वर्ष जन्मिएको सन्तान जन्मदा जन्मदै उहाँको स्वर अवरुद्ध भयो एकैछिन रोकिएर उहाँले भन्नुभयो त्यसपछि कुनै छ महिनामा कुनै आठ महिनामा एकपटक जन्मिएको एक्काइस दिनको दिन त्यो नै अदितको घाउमा परेको तेजाब साबित भयो उनले लगभग आफ्नो मानसिक सन्तुलन नै गुमाइन् डाक्टरले अब बच्चा नहुन सक्ने घोषणा गरेपछि मानव उनी सम्पूर्ण पागल भइन् त्यही बेला मेरो माहिलो दाइले आफ्नो दुई वर्षको छोरो ल्याएर उनको काखमा हालिदिनुभयो उनी केही सम्हालिन् गौतमले उनलाई आमा भन्न सिकिसकेको थियो अनि मलाई बाबा एक वर्ष बित्ता नबित्तै अदित्य गौतमसँग यसरी जोडिन् कि मलाई डर महसुस हुन थालेको थियो मात्र आंखा ओजेलमात्र अदिति को पागलपन ने सीमा नाग्दे उनको त गौतम नर्वस्व साबित होब म ग गौतम कानूनी रूप में भी एडप्ट विचार करते थे यही सदर्भ में मैं मैलू दाईसक करें तर उहाँको जवाब सुनेर मानवमा आकाशबाट खसेँ उहाँले भन्नुभयो अर्थ पब्लिकेसनको आधा सेयर मेरो नाउँमा गरिदिए म गौतम तँलाई दिन्छु मैले गौतमलाई एडप्ट गरेपछि यसै पनि सबै चिज गौतमकै हुने थियो तर उहाँको प्रस्तावले मेरो दिमाग घुम्यो मैले उहाँलाई म त्यो गर्न सक्दिनँ भने उहाँले घर गौतमलाई लिएर जानुभयो जब अतिथिले सुनिन। उनी आधा मात्र होइन पुरै पब्लिकेसन उनीहरूको नाममा गरेर गौतमलाई फिर्ता ल्याउन जिद्दी गर्न थालिन् मैले उनलाई कति सम्झाएँ कि सन्तान किनेर कोही आमा बाबु बन्दैन भनेर तर उनले खाना पिउन छाडिदिन् आफैलाई चिथोर्ने भुत्ल्याउने गर्न थालिन् एकपटक त था, स्थिति यस्तो आयो कि उनलाई बाँधेर रा राख्नुपर्ने भयो उनी अलिअलि सहज भएपछि म फेरि काममा जान थालेँ तर एक घर र अर्थ मा पुलिस आयो हामीमाथि बच्चा किडन्याप गरेको आरोप थियो पुलिसले खानतलास गर्दा गौतम अदितिको गेस्ट रुममा भेटियो माइलो दाईले ठुलदाईले कडा आरोपका साथ अदितिलाई हत्कडी लगाउन माग गरे त्यति बेलाको माइलो दाईको आफन्त थियो त्यसैले उनीहरूको हरेक मानमानी चल्न सक्थ्यो त्यसबेला जब उनको हातमा हत्कडी लाग्यो उनी हाहाकारपूर्ण भावले मलाई हेर्दै थचक्क भुइँमा बस्न् त्यो दिन अनि आजको दिन उनी फेरि कहिल्यै उठिन् सरले निश्वास फेर्नुभयो कैयौँ रा दिन पत्रिकाहरूले यो खबरलाई नुन मसला लगाएर छापिरह्यो अदितिको हालत झन्झन बिग्रँदै गयो उनले खान पिउन छोडिदिन् उनको भनाइ थियो सन्तान त दिन सकिन उल्टे तिमीलाई यत्रो बदनामीको आगोमा झोसिदिए त्यसमाथि दैवको यही सबको बिच बोबा स्वर्गीय हुनुभयो अदितिले यसको पनि आफूलाई नै जिम्मेवार ठहराइन् त्यसपछि कैयौँ वर्ष अदिति आज पनि उस्तै छिन् सारा दुनियाले बिर्सन सकेको तितो अतीत उनले बिर्सन सकिनन् आज पनि बेला बेलामा उनको हालत पागल जस्तै हुन्छ घरमा म खासै काम गर्ने मान्छेहरू राख्न सक्दिनँ किनकि मलाई कसैमाथि विश्वास लाग्दैन यहाँसम्म कि अदितिको एउटा भाइमाथि पनि म विश्वास गर्न सक्दिनँ अदितिलाई म फेरि कसैसँग जुड्न दिन चाहन्न त्यसैले उनको भाइलाई मैले पढाउने बहनामा बाहिरी राखेको छु यही कारणले मैले तिमीलाई यहाँ सर्भेन्ट क्वार्टरमा बस्न अनुरोध गरेको हुँ ताकि मलाई केही मद्दत होस् झिया म मा कसैमाथि विश्वास गर्न चाहन्न न आफ्नो न बिरानो थुप्रै पटक धोका खाइसकेको छु कहिले मामा घरतिरका त कहिले घरतिरका कोही न कोही सहयोगको लागि ल्याएर राख्थे तर उनीहरूले असल रूप कहीँ प्रकट गर्ने गर्थे गा त्यसैले अचेल म कसैलाई ल्याउनै छोडिदिएँ तिमीलाई पनि म चाहन्न विश्वास गर्न तर किनकिन मेरो मनले भनिरहेछ कि म तिमी विश्वास गर्न सक्छु पीडितको पीडा चोट खाएकै मान्छेले बुझ्न सक्छ सायद त्यसैले तिमी जस्तै केटाकेटीसँग मैले यो सब भन्ने हिम्मत गरेँ मनमा राख्दा राख्दा यो यति गरुङ्गो भइसकेको थियो कि आत्मामा बोझ पर्न थालिसकेको थियो तिमीले आश्चर्य लाग्यो होला कि अर्थ पब्लिकेसन जस्तो अर्गनाइजेसनको अभिभारा बोकेको छु अनि तिमी जस्तै अबोध बच्चीको सामुन्ने यति हीन भएर उहाँले टाउको झुकाउनु भयो तर उहाँको आँखाबाट झरेको आँसु मबाट लुक्न सकेन मलाई मन लाग्यो कि म दौडेर गएर उहाँलाई अङ्गाल तर मैले त्यसो गर्न सकिनँ स्वयं मेरो आँखा सजल भए उहाँले टाउको नउठाएको भन्नुभयो जिया म अदितलाई एकदमै माया गर्छु आफूलाई भन्दा पनि धेरै अभी धा आज यर्ष पी उनको ओठ मुस्कान मुस्कान उदाक तिम्री कारण इसको बदला तो मही दिए चुका सक मलाई थाहा छ तिमी जस्तै स्वाभिमानी मान्छे फोकटमा केही लिन रुचाउँदिनौ तर जिया यहाँ बसेको बदलामा तिमीहरू यहाँको सानोतिनो काम गरिदिन सक्छौ अद्थितिको हेरचाह गर्न सक्छौ बगैँचामा काम गर्न सक्छौ क्वाटरसँगै थुप्रै खाली जग्गा छ त्यहाँ तरकारीहरू रोपेर यहाँ दिन सक्छौ आफू चलाउन सक्छौ यी सबै कामको लागि मैले मान्छे राखेँ भने दुई चार हजार त दिनैपर्छ अब तिमी नै भन कसको स्वार्थ ठुलो ठहरिन्छ जिया आज कैयौँ वर्षपछि मेरो मन तिमीमाथि विश्वास गर्न चाहन्छ तिमी भन के म सक्छु तिमी माथि विश्वास गर्न उहाँले टाउको उठाएर मलाई हेर्नुभयो बिदाथा के म यो सम्मानको लायक पनि थिएँ यो विश्वासको काबिल थिएँ म म आउँछु सर म यहीँ बस्न आउँछु यदि हाम्रो सहयोगले तपाईँहरूलाई अलिकति पनि सजिलो महसुस भयो भने म धन्य ठान्नेछु आफूलाई रह्यो कुरा विश्वासको सर म धेरै सानो छु सायद यत्रो ठुलो मानको लायक पनि छैन तर म तपाईँको यो विश्वासको सधैँ सम्मान गर्नेछु म यसलाई यहाँ मात्र होइन मैले आफ्नो मुटु भएको ठाउँमा स्पर्श गरे अनि टाउको माथि हात राखेर बने यहाँ राख्नेछु धन्यवाद जिया अब तिमी कार्यालय गएर उत्तमजीलाई भेट म अतिथिलाई यस्तो हालतमा छोडेर जान सक्दिनँ तिमीसँग म मा भोलि मात्र भेट्छु उहाँले भन्नुभयो मैले आँखाभरि दुबईलाई हेरेँ अनि बिस्तारै बाहिर निस्किएँ जीवन कहीँ सुखी छैन अलि धेरै र अलि थोरैको कुरा मात्रै हो जिया त्यसैले जिउने कोसिस छोड्न हुँदैन यहाँ हेमा आन्टी दिलबहादुर अङ्कल जस्ता मान्छे पनि छन् जो दुःखमै सुख खोजेर सुखी हुन्छन् यहाँ आदेश सर र अदिति म्याम जस्ता मान्छे पनि छन् जो समुद्रमा रहेर पानीको तिर्खाले व्याकुल छन् भने जिया यो त मात्र सुरुवात हो जिन्दगी जिन्दगीसँग अझै धेरै सिक्नु छ तैँले मैले आफैसँग भने त्यो दिन निकै बेर कुर्दा पनि उत्तम सरसँग भेट हुन सकेन त्यसैले म भोलिपल्ट पत्रिका बाँडिसकेपछि फेरि कार्यालय पुगेँ उत्तम सरले मलाई नेपाल सरकोमा लिएर जानुभयो बस जिया सरले भन्नुभयो उहाँको उदास थकित स्वर सुनेर मलाई समेत खिन्न लाग्यो तर म केही नभोली उहाँको सामान्य चेयरमा बसें। उत्तम सरले एउटा खाम मतिर बढाउनु भयो मैले प्रश्नवाचक दृष्टिले नेपाल सरतिर हेरेँ यो तिम्रो यो महिनाको तलब हो तिमले हामी कन्टिन्यू त गरिरहेका छौँ तर यसका लागि तिमीले साइकल सिक्नु अनिवार्य छ तर सर मसँग त साइकल नै छैन साइकल तिमीलाई कार्यालयले दिँदैछ तर त्यो चलाउन सिक्नलाई तिमीलाई कति दिन लाग्ने हो म आजै सिक्छु सर मैले उहाँको कुरालाई बिचैमा काट्दै भने म भोलिदेखि नै साइकल लिएर हेर्छु यो त्यति सजिलो छैन जिया सरले विचित्र भावले मलाई हेर्दै भन्नुभयो मेरो लागि कुनै चिज सजिलो छैन सर तर म ज्यान लडाएर कोसिस गरिरहेको छु गरिरहनेछु ओके अब तिमी तल जाऊ उत्तमजीले तिमीलाई आजै साइकलको व्यवस्था गरिदिनु हुनेछ उहाँले फोनको रिसिभर उठाउनु भयो म उहाँलाई नमस्ते गरेर बाहिर निस्क अब भन्नुहोस् उत्तमजी तपाईँ के भन्न चाहनुहुन्छ चा? पछाडि सरले भयो, सर अस्तिको त्यो घटनापछि पनि जियालाई त्यही काम लगाइराख्नु ठिक होला र उत्तम सरले हिचकिचाउँदै भन्नुभयो मलाई थाहा छ उत्तमजी यो सही होइन तर म यो केटीको हौसला तोड्न चाहन्न जे पनि गर्न सक्ने आँट राख्ने यो फुच्चीको आत्मविश्वास र हिम्मतको कुनै सीमा छैन तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न उत्तमजी कि म कति धेरै सम्भावना देखिरहेको छु उसमा यति सानो उमेरमा यति धेरै धैर्य आत्मविश्वास अनि यति प्रभावित कुरा गर्ने शैली आँखामा यति तेज लाग्दै लाग्दैन कि पन्ध्र वर्षको उमेरको मान्छेमा यति धेरै प्रतिभा विलक्षण प्रतिभा हुन सक्छ अब तपाईँ नै हेर्नुहोस् न को को मा प्रतिबा, प्रतिबा अस्ति उसँग जे भयो त्यो यदि ठुलो मान्छेसँग भएको भए पनि उसको हौसला दोस्त हुन्थ्यो तर उसमा कुनै अन्तर आएको छैन यही त खुबी चाहिन्छ कुनै पनि पत्रिकामा कुनै पनि क्षेत्रमा काम गर्नका लागि मेरो यो कुरा याद राख्नुहोला उत्तमजी यो फुच्चीले त्यो गर्न सक्छ जो कसैले पनि एकै जन्ममा गर्न सक्दैन यो रक्ताम्मै खाली खुट्टा र च्यातिएको लुगामा जुन केटी आज हाम्रो सामान्य उभिएकी थिए त्यो केटी एक दिन त्यहाँ हुनेछ जसको कल्पना हामी कसैले गरेका उत्तम जी मलाई यो फुच्ची यहाँ अर्थमा चाहिन्छ कुनै पनि स्थितिमा त्यसो त मैले उसलाई आफ्नो वरिपरि नै रहने व्यवस्था गरिदिएको छु ताकि उसका हरेक गतिविधि मेरो जानकारीमा रहौँ तपाईँ पनि ख्याल राख्नुहोला उत्तमजी जिया त्यो अमूल्य हिरा हो जुन आजसम्म कोइलामै कहीँ दबिएको छ म यो हिरालाई अर्थको मुकुटमा जोड्न चाहन्छु तर जबरजस्ती होइन यो आफै घोटिएर आफ्नो सहज रूपमा बाहिर प्रकट होस् यहीँ चाहन्छु म मैले उसलाई यहाँ अर्थमे कुनै काम दिएको छैन उहाँ एकै क्षण एक अडिनुभयो अनि टेबलको घरबाट एउटा चाट झिकेर उत्तम सरको अगाडि राख्दै भन्नुभयो तपाईँले हेर्नुभएको छ जुन क्षेत्रमा उसले पत्रिका बाँड्न सुरु गरेकी छ त्यहाँ केवल एक महिनामा चालिस प्रतिशतले अर्थको खपत बढेको छ यो के कम कुरा हो तम्जी सधैँ याद राख्नुहोस् मिहिनेत गराउनु र स्वेच्छाले मेहनत गर्नुमा आकाश जमिनको अन्तर हुन्छ त्यसैले पनि हाम्रा कुनै डिलर कुनै वर्करले गर्न नसकेको काम एउटी पन्ध्र वर्षकी चिले केवल एक महिनामै गरेर देखाइदिए अब तपाई यसलाई गर्वको कुरा मान्नुहोस् कि शर्माको कि एउटी फुल्सीको एक महिनाको मेहनतले जुन रंग ल्यायो त्यो अर्थका यति अनुभवी वर्करहरूले वर्षौमा पनि ल्याउन सकेनन् उत्तम सर केही बोल्नु भएन त्यो दिन उत्तम सरले मलाई साइकल मात्र दिनु अपितु त्यसलाई कसरी ह्यान्डल गर्ने कसरी चलाउने त्यो पनि अलिअलि सिकाइदिनु भयो म त्यो नयाँ साइकल डोर्याउँदै सहारातिर लागेँ सरले दिनुभएको खाम मैले खोलेर पनि हेरेकी थिइनँ आमा उछन में पलटि रहो खाम वहां को हाथ में राखीदी हो सो खोले हेस्कुरा आमाले उठेर बसेर खाम खोल्नुभयो त्यहाँ हजारको एउटा र सय सयको नौवटा नयाँ नयाँ नोटहरू नौ थिए जिया उहाँको स्वर लडखरायो आमा यो तपाईँकी छोरीको पहिलो कमाई यति धेरै आमाको स्वर अझै थरथराइरहेको थियो हुन त मैले पनि त्यति धेरै पैसाको कल्पना गरेकी थिइनँ तर जब ती पैसा देखेँ मैले मलाई भित्रबाट महसुस भयो कि म योभन्दा धेरै कमाउन सक्षम छु अत मैले दृढताका साथ भने यो त के हो र आमा तपाईँ हेर्दै जानुहोस् म एक दिन योभन्दा धेरै कमाएर देखाउँछु जिया आमाले आँखाभरि आँसु बोकेर मलाई अनुभयो अनि भन्नुभयो मलाई विश्वास छ मानव धन्य भए त्यही पैसाबाट एक सय लिएर म बाहिर निस्किएँ मिठाई किनेर घर फर्काउँदा अनुपमा दिदी आमासँग कुरा गरिरहनु भएको थियो दिदी यो तपाईँ अनि सहारामा भएका सबैको लागि मेरो तर्फबाट मैले त्यो मिठाईको बट्टा दिदीलाई दिँदै भने दिदिले मेरो हातबाट मिठाईको बट्टा लिएर मलाई हलुकासँग गाल्दै भन्नुभयो जिया तिम्रो पसिनामा भन्दा पनि तिम्रो रगतमा डुबेको पैसाले किनेको यो मिठाई हाम्रो लागि कुनै मन्दिरको प्रसादभन्दा कम छैन मेरो आँखामा आँसु आउन आँ खोज्यो तर मैले त्यसलाई सम्हाल्दै भने मलाई तपाईँसँग केही कुरा गर्नु छ दिदी दिदी र म उहाँको कार्यालयमा आयौँ त्यहाँ बिना कुनै भूमिका मैले सिधै भने दिदी भोलि म यहाँबाट सर्दैछु जिया स्तब्ध उहाँ मलाई हेरि मात्र रहनुभयो तपाईँले केही दिन भन्नुभएको थियो तर आज एक महिनाभन्दा बढी भइसक्यो अब म कहाँ जान्छु जिया उहाँले बिस्तारै भन्नुभयो दिदी जुन दिन यहाँको धरतीमा टेकेको थिएँ त्यो दिन मेरो लागि यो सहर एउटा समुद्र साबित भएको थियो जहाँ सहारा रूपी डुङ्गा नभेटेको भए त म डुब्थेँ नै मेरो परिवारको पनि डुब्न निश्चित थियो तर आज तपाईँको साथ र सहाराले मैले एउटा जमिन भेट्न सकेको छु मलाई विश्वास छ कि म अब डुब्ने छैन रङ्गी रङला श्री रङ्ग औी र श्री रङ्ग रङ्गी रङलाङ्ग तर जिया कहाँ जान्छौ तिमी उहाँले अधीर हुँदै भन्नुभयो तिम्री आमाको स्थिति त्यति राम्रो छैन बहिनीहरूले भर्खर स्कुल सुरु गरेका छन् तिमी टाढाकै जान्न यही यहीँ बुद्धनगरमा आदेश नेपाल सरको घरको कम्पाउन्डमा भएको सर्भेन्ट क्वार्टरमा सर्दैछु मलाई विश्वास छ त्यो ठाउँ मेरो लागि एकदमै सुरक्षित हुनेछ सा। जतिकै सहारा मैले दिदीको हात समातेर भापूर्ण स्वरमा भने दिदी म कहीँ भए पनि कहीँ गए पनि सहाराको साथ र संरक्षण मेरो लागि सधैँ अविस्मरणीय रहनेछ आखिर मैले चाहेरै पनि त म सधैँ यहीँ बसिरहन सक्दिनँ किनकि मेरो परिवारको जिम्मेवारी मेरो हो मात्र मेरो सहाराको होइन फेरि सहारा त त्यसबेला लिन्छ जब लडखडाइन्छ असहाय असक्षम भइन्छ तर अब त म सम्हालिसकेको छु उठिसकेको छु अब पनि म सहारा नै खोजिरहेँ भने कसरी अगाडि बढ्न सक्छु तर जिया तिमीहरू यहाँ हुनुले मलाई कुनै अप्ठ्यारो भएको छैन म त म त भन्छु मलाई भएको छ तपाईँ नराम्रो नमान्नु नमान्नुहोला दिदी किनकि की, यो सहरमा अरू पनि कति जियाहरू छन् जुन सहाराको आशा लिएर भौतारी रहेका छन् यदि मैले अझै यो ठाउँ ओगटिरहेँ भने उनीहरू कहाँ जान्छन् दिदी म केवल आफ्नो मात्र सुविधाका लागि स्वार्थका लागि अरू अरूलाई बनाउन सक्दिनँ जिया उहाँ केही बोल्न सक्नु भएन मसँग अलिअलि पैसा छ म भोलि एकपटक क्वाटर हेरेर आउँछु अनि एकदमै आवश्यक सामानहरू किनेर ल्याउनु पर्ला एउटा अति आवश्यक चिज तिम्रो लागि पनि त किन्न दिदी आज मेरो जरुरतको कुनै मूल्य छैन म आफूमाथि आफ्नो लागि एक पैसा खर्च गर्न सक्दिनँ त्यसैले मेरो आवश्यकता नौल्याउनुहोला मैले उहाँको कुरा बिचैमा काटेर भने त्यसपछि उहाँ केही बोल्नु त्यसपछिको लगभग दुई घन्टा अनुपमा दिदी र निर्मली दिदी भएर मलाई साइकल चलाउन सिकाइरहनुभयो म त्यो दिन लगभग सिँगै रात सहाराकै कम्पाउन्डमा साइकल चलाइरहेँ भोलिपल्ट साइकल चलाएर निर्धक्क अर्थ पब्लिकेसन पुगेकी मलाई देखेर सबैजना आश्चर्य चकित भए त्यो दिन मैले आधा समयमै पत्रिका बाँडेर सकाएँ दस बजे म नेपाल निवासको क्वाटरमा थिएँ क्वाटर, क्वाटर थी। थी। थुला थुला के थियो महल थियो मेरो लागि ठुला ठूला दुईवटा कोठा थिए सँगैमा टोयलेट र नुहाउने ठाउँ दुवै कोठामा पुराना खाट थिए एउटा कोठामा एउटा टेबलमा थिए एउटा पुरानो स्टोभ त थियो केही भाँडाहरू पनि थिए पाल्टिनहरू थिए बाहिर छुट्टै लुगा धुने ठाउँ अगाडि थुप्रै खाली जग्गा केही पुराना दसनाहरू त्यसै मिल्किएको थियो प्रशस्त लुगा सुकाउने ठाउँ एउटा थोत्रो स्टिलको दराज एउटा काठको ऱ्याक र केही थोत्रा बेतका कुर्सीहरू दुईवटा ससाना स्टुल एउटा ठूलो टेबल अरू मलाई के चाहिन्थ्यो र त्यही दिन मैले अनुपमा दिदीसँग गएर नपुग अलिकति एकदमै जरूरी सामान र दाल चामल किने अलिअलि सामान दिदीले जबरजस्ती मलाई दिनुभयो साँझतिर म आफ्नो पुरा परिवार लिएर एउटा अनौठोपनको अनुभव गर्दै नेपाल निवासमा भित्रिएँ अनुपमा दिदी पनि हामीसँगै आउनुभयो सबै चिज व्यवस्थित गरेर त्यहाँबाट फर्कने बेलामा उहाँले मलाई एउटा प्याकेट दिँदै भन्नुभयो जिया यो सानो उपहार तिमीलाई आशा छ नाइ भन्ने छैनौ अरू त के भनौ मलाई लाग्दैन कि तिमीलाई केही भन्न जरूरी पनि छ तर कुनै पनि बेला चाहे त्यो बेला मध्यरातको नै किन नहोस् तिमीलाई मेरो आवश्यकता पर्यो भने नहिचकिचाउनु सहाराको त नम्बर छँदैछ मैले घरको पनि फोन नम्बर लेखिदिएको छु अनि बिहानको अर्थ त तिमी लिएर आइ नै हाल्छौ उहाँ केही क्षण अडिनुभयो अनि उदास स्वरमा पुनः भन्नुभयो कमसेकम दिनमा एकपटक यहीँ बाहनामा तिमी सहारामा त आउनेछौ दिदी मैले कोमल स्वरमा भने मलाई सहारामा आउन कुनै बाहनाको आवश्यकता पर्ने छैन विश्वास गर्नुहोस् जब, जब, जब मलाई फुर्सद हुनेछ म त्यहाँ आउनेछु धन्यवाद उहाँले आफ्नो भरिएको आँखा पुस्तै भन्नुभयो ते के कहीं बेर बस से वहां फर्कू वहां जानु भैं तो पैकेट खोले हेरे एकजोड़ी जुत्ता थे इसपटक मैं मन था सक म ती जुत्ताहरूलाई छातीमा टाँसेर चुपचाप रोइरहेँ सहारामा हुँदासम्म मलाई कहिले त्यस्तो अनुभव हुन्थेन तर त्यहाँ क्वार्टरमा आएपछि त यस्तो लाग्थ्यो कि म त्यो घरमा सबैभन्दा ठुलो थिएँ आमा केही गर्न सक्नुहुन्थेन त्यसैले सानो कोठामा भएको खाटमा पल्टिरहनुहुन्थ्यो या बसिरहनुहुन्थ्यो राति मिता र मनिषा त्यहीँ सुत्थे म मानीलाई लिएर भान्सामा सुत्थेँ भान्सा, भान्सा बनाएको कोठा निकै नै ठुलो थियो त्यसैले त्यहाँ हाम्रो लागि पर्याप्त ठाउँ थियो मनिषा र मिता हरेक चिजको लागि मसँगै सोद्धथे आमा समेत जे पनि मलाई नै भन्ने गर्नुहुन्थ्यो बिहान मिता मनिषा मिलेर खाना बनाउँथे आमा नी को ख्याल राखे म काम में जान्थे दिवसों मर हेटे उन्नी स्कूल जान्थे सांज में उर्के म फिर प्रेस में काम सिक्न जान्थे अब म पत्रिक बेचने मात्र हो पत्रिक छाप्ने अ पत्रिक संबंधी काम सिक्त थे बिहान काम फर्के मैं कोरीबाटी कर औषधी खुआर खाना खुआर अरु सब छिटफुट काम सकर मानी नसुत भानीला सर को घर में जान्थे पछ्यौरी को सहायता ने मानी लिठी में बोकर म तैंको हरेक काम करते घर सफा करते लुगा धुंथे अदिति मैमला नुहाईदिन्थे लुगा फेराइदिन्थे जबरदस्ती तेल लगाइंथे खुट्टा मलिश करपाल को बगैचा में घुमाउे पत्रिका पढ़े सुनाऊे वहां मैं चेस खेलना सिखिन्न थी मंस बसर चेस खेल्थे पत्रिक में छापी का समाचार प्रति दृष्टिकोण सुनाऊे हमी घंटों छलफल कर कहिलेकाहीँ बिचमा नेपाल सर पनि हाम्रो छलफलमा सामेल हुनुहुन्थ्यो तर छलफलको निष्कर्षमा उहाँहरू यहीँ भन्नुहुन्थ्यो कि जिया बोलेर तिमीलाई जित्न कसैले सक्दैन बिस्तारै बिस्तारै अदिति मेमको अनुहारले रङ फेरिँदै थियो खानै नखाने उहाँलाई म जबरजस्ती केही न केही खुवाइरहन्थेँ उहाँको विरोधको केही जोड चल्थेन मसँग कहिलेकाहीँ उहाँ मानीलाई काखमा राखिदिन आग्रह गर्नुहुन्थ्यो तर प्रायः म त्यो स्थिति आउनै दिन्थिनँ समय बच्यो भने मटर अगाड़ी को खाली जगह में खनेर कहीं नोप फलासिश करते सूर्य कति बेला उदौंथ्यो अति बेला अस्ताथ्यो मैं पत्त हो हरेक दिन समेटिव घंटा में सीमित भैदिंग मेरे हम सदैं सफा सुगर होंगे मेरे देखा देखी मनीषा रितासफाई में रूचि राखे रोपे तरकारी गोड़ने झारू खेलने करते कहिलेकाहीँ घर चाँडो आएको बेला म उनीहरूको पढाइको खोजखबर राख्थेँ खाना बनाउने जिम्मा भने मनिषा र मिताकै थियो तर म यस डरले कहिले पेटभरि खाना सक्दिनँ कि कहीँ मेरो पेटभर खानुले उनीहरूलाई नपुग्ने त होइन दिन म अदिति म्यामको कपाल कोरिदिँदै थिएँ कि अचानकै उहाँले भन्नुभयो जिया तिमी अगाडि पढ्न किन सुरु गरिदिनौ कसरी सुरु गरौँ कुन समयमा गरौँ तर यसरी त तिम्रो एक वर्ष त्यस्तै खेर जान्छ तर फेरि तिमीले भनेको पनि ठिकै हो जिया के अरू कुनै उपाय छँदै छैन त उहाँको त्यो भनाइले मलाई निकै बेर घचघ्यायो जहाँ यतिका चिज चलिरहेको छ त्यहाँ के मेरो पढाइ चल्न सक्थेन र त्यो रात म बारम्बार यही प्रश्न गरिरहेँ आफैसँग भोलिपल्ट मैले मनिषा या मितालाई बिहानको स्कुलमा हालिदिने निर्णय गरेँ तर मनिषा र मिता यसको रा लागि राजी थिएनन् मनिषा रा मिता तिमीहरू यति साना पनि छैनौ कि हाम्रो जीवनको यो कठोर सत्यलाई बुझ्न नसक्ने हामी रोजेर होइन सोचेर सम्झौता गरेर नै अघि बढ्न सक्छौँ मैले उनीहरूलाई सम्झाउने कोसिस गर्दै भने तर दि हामी बिहानको स्कुल पढ्न चाहँदैनौँ उनीहरूले एक स्वरमा भने त के तिमीहरू यो चाहन्छौ कि म जीवनभर पत्रिका नै बेचिरह हामीले त्यसो कहाँ भन्यौँ र मनिषाले भने हेर यो वर्ष मैले पढ्न सुरु गरेँ भने मैले स्कुलरसिप पनि पाउँछु तर अर्को वर्ष यो सम्भव हुँदैन मनिषा म जीवनभर केवल पत्रिका बेचेर रहन सक्दिनँ म सधैँको लागि तिमीहरूलाई सर्भेन्ट क्वाटरको जीवन दिन चाहन्न मलाई थाहा छ म जे भनिरहेको छु त्यो तिमीहरूको इच्छा विरुद्ध छ तर तिसुता, त हाम्रो जिन्दगीको थुप्रै चिज यस्ता छन् जुन हाम्रो इच्छा विरुद्ध छन् साँच्चै म यो सबबाट माथि उठ्न चाहन्छु तिमीहरूलाई त्यो जिन्दगी दिन चाहन्छु जसको कि म म सधैँ सपना देख्ने गर्छु तर म यो सब एक्लै गर्न सक्दिनँ यसको लागि मलाई तिमीहरूको सहयोग चाहिन्छ तर म तिमीहरूको इच्छा विरुद्ध केही गर्न चाहन्न अब तिमीहरू सोच तिमीहरू के चाहन्छौ चाहन। मलाई तिमीहरूको निर्णय मन्जुर हुनेछ त्यो दिन शनिबार थियो पुरै दिन उनीहरू मसँग तर्किरहे राति म कामबाट फर्केपछि मनिषाले भने दि म बिहानको स्कुल पढ्न तयार छु आदरणीय श्रोताहरू हरेक सिजन रेडियो एकानब्बे दशमलव छ मेगाहर्जको तरङ्गमा तपाईँ यति बेला कार्यक्रम स्पर्श सुनिरहनु भएको छ कार्यक्रम स्पर्शमा हामी विगतकै श्रृङ्खला अघिदेखि साहित्यकार सानु शर्माको उपन्यास अर्थको वाचन गरिरहेका छौ तपाईँ कार्यक्रम स्पर्शका सम्पूर्ण श्रृङ्खलाहरू अनि कार्यक्रम स्पर्शमा अर्थ उपन्यासका बाँकी श्रृङ्खलाहरू पनि सुन्न चाहनुहुन्छ भने हामीलाई फेसबुकमा सर्च गरेर त्यहाँबाट पाउन सक्नुहुन्छ रेडियोभिजन कार्यक्रम स्पर्श फेसबुक पेजमा हामीले विभिन्न श्रृङ्खलाहरूका लिङ्क राख्ने गरेका छौं सोही लिङ्कमा क्लिक गरेर तपाईँले हाम्रो कार्यक्रमहरू डाउनलोड गरेर सुन्न सक्नुहुनेछ धन्यवाद मनिषा म साँच्चै आभारी भएँ ऊ केही भोलिनँ भोलिपल्ट दिउँसो मैले ती पत्रिकाहरू खोजेँ जसमा बोर्डमा आउने कमजोर आर्थिक स्थिति भएकाहरूलाई शत प्रतिशत छात्रवृत्ति दिएर सहयोग गरिने कुरा लेखिएका थिए जसमध्येको एउटा स्कुल त यहीँ बुद्धनगरमै थियो यो खुबै नाम चलेको स्कुल थियो र मेरो पाएक पनि पर्ने थियो छात्रवृत्तिको बारेमा सबैभन्दा डह्रो वक्तव्य दिने पनि यहीँ स्कुलको प्रिन्सिपल थिए सोमबार मति ती पत्रिका कटिङहरू मार्कसिट र अरू चाहिने सर्टिफिकेटहरू बोकेर स्कुल गएँ निकै बेर कुरेपछि मलाई प्रिन्सिपलसँग भेट्न अनुमति दियो प्रिन्सिपलले मलाई तलदेखि माथिसम्म हेरे उनको अनुहारमा कुनै उत्सुकता देखिएन उनले मलाई बस्न भने तर मैले बोल्न सुरु गरेदेखि नै उनी बारम्बार खडी हेर्न थालेँ मैले धैर्यका साथ बोलिरहेँ अन्त्यमा उनले निर्णयात्मक स्वरमा भने सरी के नाम भन्यो उनले आफ्नो अगाडि भएको मार्क्कसिटमा मेरो नाम पढे अनि पुनः भने जिया तिमीले अलि ढिलो गऱ्यौ हाम्रो स्कुलको सबै सेट फुल भइसकेँ मैले रिसले आँखा देखिनँ उनले फेरि घडी हेरेँ यो बारम्बार घडी हेर्न बन्द गर्नुहोस् मैले कडा स्वरमा भने तपाईँको घडी कम्ती छ र यसको मोहमा तपाईँ बारम्बार घडी हेरिरहनु भएको छ हेरिरहनु भएको छ भने एकै त्यो मोह छोड्नु र मेरो कुरामा ध्यान दिनुहोस् यदि तपाईँ आफ्नो समय कम्ती भएको मलाई जनाउन चाहनुहुन्छ भने विश्वास गर्नुहोस् तपाईँको भन्दा मेरो समय धेरै कम्ती छ रह्यो कुरा सिटफुल भएको यो तपाईँ कसरी भन्न सक्नुहुन्छ सर हामी जस्ता कैयौँ असक्षम र असमर्थ मान्छेलाई एउटा सपना दिएर तपाईँ कसरी भन्न सक्नुहुन्छ कि यसको कुनै यथार्थ छैन छैन भने बनाउनुहोस् किनकि की यो तपाईँको जिम्मेवारी हो यो के जबरजस्ती हो उहाँ जङ्गिनुभयो के को जिम्मेवारी यो हाम्रो इच्छा हो तिमी को हौ मसँग यसरी कुरा गर्ने जब मैले भनिसकेँ कि यहाँ कुनै सिट छैन छैन भने निकाल्नुहोस् सर तर म मलाई तिमी जस्तै उदण्ड केटी यो स्कुल त के यसको कम्पाउन्डमा पनि चाहिँ माफ गर्नुहोस् तर मलाई पनि तपाईँ जस्तो गहिर प्रिन्सिपल यो स्कुलमा त के कुनै पनि स्कुलमा मन्जुर छैन जो वाहवाह लुट्नका लागि यत्रतत्र वक्तव्य दिएर पत्रिकाको हेडलाइन बन्न त रुचाउँछ तर आफ्नो जिम्मेवारी निभाउन सक्दैन सर यदि मेरो व्यवहार मर्यादाभन्दा बाहिरको भए मलाई माफ गर्नुहोस् तर तपाईको व्यवहार पनि एउटा प्रिन्सिपललाई कदापि सुहाउँदैन जिहा तपाईँलाई थाहा छैन तपाईँहरूका यस्ता वक्तव्यले हामी जस्ता कति मान्छेको मनमा एउटा आशा जगाइदिन्छ अनि जब त्यही आशा बोकेर यहाँसम्म आइपुग्छौँ हामी तब तपाईँहरूका व्यवस्था उपेक्षा र रोखो व्यवहारले हामीहरूको आशालाई होइन अपितु हामीलाई नै मारिदिन्छ जब हामी यहीँ सोचेर चित्त बुझाइसकेका हुन्छौँ कि यति ठुलो स्कुल यति राम्रो वातावरणमा पढ्न पाउनु हाम्रो भाग्यमा छैन तब तपाईँहरू जस्ताको कुनै वक्तव्यले हाम्रो चाहनालाई फेरि जगाइदिन्छ यदि यहाँसम्म पुग्ने कोसिस गर्छौँ जिउ तर फेरि हामी त्यो वक्तव्य र तपाईँहरूको व्यवहारमा आकाश जमिनको अन्तर भेटाउँछौँ अब तपाईँ नै भन्नुहोस् सर हामी केमा विश्वास गरौँ त्यो वक्तव्यमा या यो व्यक्तित्वमा मैले पत्रिका कटिङहरू उहाँको अगाडि टेबलमा राखेँ उहाँले त्यो उठाएर हेर्नुभयो सर जहाँसम्म मेरो सानो सोचाइको कुरा छ मलाई लाग्छ कि प्रिन्सिपल केवल एउटा पद मात्र होइन यो त एउटा संस्था हो जसको अनुभव उदारता अनुशासन आत्मीयता र आदर्शले हामीहरूलाई थुप्रै कुरा सिक्न मद्दत गर्छ तर मैले अफसोचका साथ भन्नु परिरहेछ कि यो संस्थाको मर्यादा अब सकिसकेछ अब सायद यो एउटा पद मात्र भएछ खालि पद झोलाट अर्थको को एट अंक नि टेबल में राखीदे मकशीटर उठाए झोला रा, में राखे अोला बोक्तें मैं अफसोस कि महाँ मैं झोला अर्थ को एवं अंक नि टेबल में राखीदे मकसिटर उठाए झोला रा, में राखे अोला बोक्तें मैं अफसोस कि मैं आए मैं तैयला भेटें, सायद म यहां नए मेरे ये विकराल सत्यसंग परिचय नहीं होने थिए कि अब झूठ बोलना सिकाने सुरुआत स्कूलर नहीं सके जी धन्यवाद सर विश्वास गर्नुहोस् कि मलाई तपाईँसँग भेटेर कुनै खुसी लागेन म अघि भने यो तिम्रो पत्रिका मैले फर्केर हेरेँ अनि भने यो तपाईँकै लागि हो यसमा एउटा सानो लेख छ पेज नम्बर आठमा शीर्षक छ मेरो सानो संसार सर यो मैले नै लेखेकी हुँ किनकि यो लेख्दासम्म मलाई त्यो सत्य थाहा थिएन कि हामी जस्ता निम्न स्तरका मान्छेहरूको मेरो सानो संसारको सपना बन्नु र भत्कनुमा तपाईँहरू जस्तै शिक्षक र संस्थाको हात हुने रहेछ ढोकामा पुगेर मैले फर्केर हेरेँ अनि प्रिन्सिपलको अनुहारमा आखा गाडेर भने बाइदो वेसर म अर्थ पब्लिकेशनमा काम गर्छु र आदेश नेपालको घरमा बस्छु यसपटक मैले उहाँको अनुहार विस्मित भएको प्रष्टै देखेँ तर म त्यहाँ उभिनँ गेटमा पुगे कि मलाई चौकीदारले सोध्यो तपाईँको नाम जिया हो मैले सहमति स्वरूप टाउको हल्लाएँ उसले हातमा समातेको रिसिभरतिर औल्याउँदै भन्यो प्रिन्सिपल सरले भन्नुभएको तपाईँ भोलि बियान आएर उहाँलाई भेट्नुहोस् रे मेरो ओठमा एउटा विजयात्मक मुस्कान उदायो म साइकल उठाएर त्यहाँबाट हिँडे एकपल्ट मेरो भर्ना त्यही स्कुलमा भयो तर स्कुल भर्ना हुनु मात्रै मेरो जित थिएन जुन कि मैले सोचेथेँ त्यो एउटा हाईफाई स्कुल थियो जहाँ कि सबैजसो सम्पन्न परिवारका केटाकेटी पढ्थे पहिलो दिन बिना ड्रेस स्कुल जाँदा मलाई रानी खर्काको पहिलो दिन याद आयो मेरो खोइली सकेको दस ठाउँमा सिलाएको लुगा यति महत्त्वपूर्ण भइदियो कि म मा तुच्छ मानिएँ कोही मसँग बस्न चाहेन म अगाडि भएको रितु बेन्चमा गएर बसेँ सबैजना खित्का छोडेर आँसेँ मध्यान्तरपछि एउटी केटीले मेरो छेउको सिटतिर औन्याउँदै भन् सोधी म यहाँ बसौँ मैले अलिकति ठाउँ छोडेर स्वीकृति जनाएँ म आशी आशी पाण्डे उसले मेरो छेउैमा बस्दै भन्यो म जिया जियाकान्त त्यसपछिका दिनहरू सहज र सरल त थिएनन् तर पनि ठिट भएर अघि बढिरहे अब मसँग त्यति समय त हुन्थेन तर पनि म कोसिस गरिरहन्थेँ अतिथि म्यामको साथमा हुने पत्रिका बेच्ने काम स्कुल आमा मानिको ख्याल गर्नु प्रेसको काम यी सबपछि मसँग यति समय पनि रहन्थेन कि म पर्याप्त सुत्न सकौँ अतिथि म्यामको आग्रहमा त्यो क्वार्टरमा एउटा फोन समेत जोडिएको थियो उहाँ फोन गरेर बारम्बार सोधखोज गरिरहनुहुन्थ्यो उहाँ भन्नुहुन्थ्यो जिया मेरो चिन्ता नगर म ठिक छु तिमी पढ्नमा ध्यान दि काममा ध्यान दि त्यहीँ सबैभन्दा जरुरी छ म मनिषा र मितालाई उहाँको घरको काममा सघाउन पठाउँथेँ अनि फुर्सद हुने आफू पनि त्यहाँ पुगिहाल्थेँ हरेक पटक उहाँ मनिषा र मितालाई आफ्ना पुराना लुगा जुत्ताहरू दिनुहुन्थ्यो जुन कि हामीहरूको लागि नयाँ बराबर हुन्थ्यो मलाई जहाँ असुविधा महसुस हुन्थ्यो त्यहीँ मनिषा र दङ्ग पर्थे आमाको लागि थुप्रै कटनका धोतीहरू पुराना तन्नाहरू अब मैले लुगाको चिन्तै गर्नु पर्थेन यता पत्रिकामा पनि मेरो छिटखुट लेखहरू छापिरहन्थे जसलाई म केवल कान्तको नाममा लेख्दथेँ अतिथि म्याममा अब यति परिवर्तन आएको थियो कि उहाँ केवल उठेर हिँड्न सक्नुहुन्थेन बस नेपाल सर अब त्यति उदास रहनुहुन्थेन जुन कि मेरो लागि एकदमै खुसीको कुरा थियो तेस्रो महिना लाग्दा लाग्दै मेरो स्कुलमा सबैको धारणा बदलिसकेको थियो अब शिक्षकहरू ममा थुप्रै सम्भावना देख्न थालेका थिए विद्यार्थीहरू पनि उपेज्या छोडेर मेरो मद्दत माग्न थालेका थिए तर त्यहाँ अझैसम्म एउटै मात्र साथी थिए मेरो आशी आशी र ममा आकाश जमिनको अन्तर थियो ऊ एकदमै अल्छी फेसन गर्न र मेकअप गर्नमा उसलाई कसैले जित्दैनथ्यो तर पढ्नमा यति कमजोर थिए कि मेरो मद्दत बिना केही गर्न सक्दिनँ तर पनि हाम्रो मित्रता प्रगाड हुँदै गयो <laughs> यो लिबिस्टिक पाउडरको चिन्ता छोडेर पढाइमा अलिकति ध्यान दिन तेरो के जान्छ म भन्थेँ यार त्यसको लागि तँ छँदैछस् नि ओ भन्थे ईश्वर त कहिले चेन्ज हुन्छस् म यस्तै ठिक छु त कहिले पास हुन सक्दिनस् फेल त हुन तँलाई जिउँदो छोड्दिनँ आशी परीक्षामा त तेरो पेपरमा लेख्न त सक्दिनँ म भन्थेँ जे घर तर मलाई पास गराउने जिम्मेवारी तेरो यस्तै थिए आशी भागदौड र व्यस्तता बीच दसै सकियो तिहारमा आमाले भन्नुभयो अर्को तिहारमा त तिमीहरूले भाइलाई टिका लगाउन पाउँछौ थुप्रै पछि चलेको यो भाइको प्रसङ्गले मलाई खिन्न तुलियायो मलाई लाग्यो कि म चाहे जति नै कोसिस गरौँ तर म उहाँको छोराको ठाउँ भर्न सक्ने छैन मङ्सिरको अन्तिम हप्ता पुग्दा नपुग्दै आमाको स्थिति यस्तो भएको थियो कि उहाँ सुतेपछि उठ्न सक्नुहुन्थेन उठेपछि सुत्न सक्नुहुन्थेन म हर त्रस्त हुन्थे काममा पनि कसैले अलि ठुलो स्वरले मेरो नाम लियो भने मेरो हातखुट्टा कुटा थियो म त हर घडी सतर्क रहन्थेँ नै मिता र मनिषालाई पनि सतर्क रहन भनिरहन्थेँ त्यसो त मसँग केही पैसा जम्मा भएकै थियो त्यसैले पैसाको कुनै ठुलो चिन्ता थिएन त्यो दिन राति काममा मनिषाले फोन गरेर भने दिए आमालाई अचानक धेरै नै सन्चो भएन उताको अङ्कल उनीहरू नेपाल सरलाई अङ्कल र अतिथि म्यामलाई आन्टी भन्थे अङ्कलको गाडीमा हामी उहाँलाई प्रसुति गृह लग्दैछौँ त उहीँ आइछ म ज्यान छोडेर अस्पतालतिर लागेँ आमाको हालत एकदमै खराब थियो कोरा मानेर नेपाल सर रगतको व्यवस्था गर्नमा लागनु भएको थियो जिया मलाई असाध्यै डर लागिरहेको छ म त बाँच्दिनँ कि क्या हो आमाले मलाई देख्ने बित्तिकै मेरो हात दरुसँग थामेर भन्नुभयो आमा त्यसो नभन्नुहोस् तपाईँलाई केही हुँदैन मैले भित्रभित्रै थरथराउँदै तर बाहिर हिम्मतिलो भनेर देखाउँदै दे भने बाले छोडेको वर्ष दिन छैन त तपाईँ पनि त्यसो भन्न थाल्नुभयो भने हाम्रो के हुन्छ आमा बिन्ती त्यसो नभन्नुहोस् आम अलाप बिलाप कर भगवान समझिह्य रात को अंतिम प्रहर आमा लेबर रूम भग मैं सरसंग घर जान अनोध करें तर वहां मैं मनीषा बिता रेबर रूम को बाहर प्रतीक्षा करता उ तर हमी हलचल नगरी बसि ईश्वर बापू को छत्र छया हम टाउकोट उठा हमीकर बनाई तिमीले अब आमालाई उठाएर हामीलाई अनाथ नबनाऊ बाको नहुनु त कसै गरी झेल्यौ हामीले तर आमाको अनुपस्थिति झेल्न सक्ने छैनौँ बिन्ती भगवान् युवा अनर्थ नगर म प्रार्थना गरिरहेँ बिहान साढे छ बजे लेबर रुमको ढोकाबाट एउटी नर्सले सावित्री पण्डितको मान्छेलाई बोलाएँ म मा डर दा, डराइ डराई अघि बढेँ तिमी को हो उनको म रगतको व्यवस्था गर्न भनेको थियो उसको प्रश्नको उत्तरमा मेरो छेउमा आएर उभिनु भएको सरले भन्नुभयो भइसक्यो म लिएर आउँछु उहाँ अघि बढ्नुभयो बच्चा भइसक्यो सिस्टर मैले बिस्तारै सोधेँ भइसक्यो तर आमाको स्थिति त्यति राम्रो के भयो सिस्टर मैले दुवै हातले बुटु समातेर सोधेँ छोरी एकदमै हेल्थी त्यसैले छोरी छोरी भन्नुभयो तपाईँले मैले हाहाकारपूर्ण स्वरमा भने अँ छोरी उनले अनासै रोकिएर मेरो अनुहारको भाव हेर्दै सोध्नुभयो किन के भयो मलाई सारा संसार तहस नहस भएको अनुभव भयो हे भगवान् मले आतङ्कित हुँदै सोधेँ कहीँ तपाईँहरूले आमालाई छोरी भएको कुरा सुनाइदिनु भएन हामी बच्चाको खबर सबैभन्दा पहिले आमालाई नै दिन्छौँ किनकि उनीहरू नै सबैभन्दा पहिले जान्न चाहन्छन् कि जन्मिएको सन्तान के थियो आमा ठिक त हुनुहुन्छ मैले थरथर कापिरहेको थिएँ रगतको कमीको कारण अहिले त बेहोस् हे भगवान् हे श्वर यो सार, सार, के अनर्थ गरिदिनुभयो तपाईँहरूले मैले विनौ नगरेँ के भयो जिया रगतको प्याकेट बोकेर भर्खर त्यहाँ आइपुग्नु भएको सरले सोध्नुभयो सर यिनीहरूले छोरी भएको कुरा आमालाई सुनाइदिए अब आमा हे भगवान् जिया हौसला राख सरले रगतको प्याकेट नर्सलाई दिने भन्नुभयो नर्सले भित्र पसेर ढोका बन्द गर्नुभयो सर थाहा छैन अब के अनर्थ हुन्छ सर जिया जिया सरले मलाई सम्झाउँदै भन्नुभयो तिम्रो आमालाई केही हुँदैन यसरी डराएर जिउ छोडेर केही पनि हुँदैन तर मेरो डर मिथ्या थिएन यो अर्को चार घन्टापछि साबित भयो सिंगे दस महिना कल्पनामै छोरासँग कुरा गरेर बाको कमीलाई छोराको आगमनले भर्ने विश्वास गर्दै बाँचिरहनु भयो मेरी आमाले फेरि पनि छोरी भएको सत्य सहन सहन गर्न नसकेर आफ्नो मानसिक सन्तुलन गुमाइदिनु मेरो छोरो खै खै मेरो छोरा मलाई मेरो छोरो द्या होसमा आउने बित्तिकै उहाँ चिच्याउनु भयो नर्सले त्यो नवजात बच्ची लगेर उहाँलाई दिएपछि पनि उहाँ एकनास कराइ नै रहनुभयो खोइ कहाँ छ मेरो छोरा त्यसपछिको स्थिति यति भयानक थियो कि मलाई आज सम्झौदा पनि डर लाग्थ्यो आमा उग्र उग्र हुँदै जानुभयो कडाभन्दा कडा रोज बेहोसीको औषधिले मात्र उहाँलाई बसमा गर्न सकिन्थ्यो नत्र उहाँ आफूलाई चिथोर्ने कोपर्ने चिच्याउने मात्र होइन वरिपरि पर्नेहरूलाई समेत चोट पुर्याउनुहुन्थ्यो कोही पनि उहाँको सामु पर्न चाहँदैनथे तर म त्यसो गर्न सक्दिनँ त्यसैले धेरै पटक चोट खाइसकेको थिएँ मनिषा र त यस्तो हालत भएको थियो कि उनीहरू बोल्न डराउन थालेका थिए डाक्टरहरू पनि अब आमालाई मानसिक अस्पताल लग्नुपर्ने कुरामा जोड दिँदै थिए तर मेरो हालत देखेर सरले आमालाई कसै गरी त्यहीँ रोकिराख्नु भएको थियो आमाझा कोशिश करते तर वहां कही सुने केवल के बुझ् हंथेन ता कमजोर आमा में त्रो शक्ति कह आए कि संभाल मुश्किल थे दर दर यार ने त्यसै गरी दस दिन बित्यो म अस्पताल र घरमा बाँडिरहेँ भोलि एघार दिन थियो तर त्यो नवजात बच्चीको निवारण गर्ने कोही थिएन मलाई त्यो बच्चीको भाग्यमाथि मात्र होइन आफ्नो व्यवस्थामाथि पनि रुन मन लाग्यो मैले गएर निवारणको लागि पण्डित बोलाएँ भोलिपल्ट आफूले जाने जति पण्डितले भने बमोजिम निवारणको लागि चाहिने सबै सामान ठिक्क पारेर म बहिनीलाई काखमा लिएर पण्डितको अगाडि बसेँ पण्डितले मलाई लक्ष्य गर्दै भने खोइ त नानी बुबा आमा त देखिनु भएन नि मलाई अर्को एक ठाउँमा पनि पुग्नु छ यहीँ अबेर हुन लागिसक्यो जाऊ आमाले बोलाऊ म म मा गुरुबा मैले दृढ स्वरमा भने यसको निवारणको लागि बोबाआमा कोही आउन सक्नुहुन्न त्यसैले यसको निवारण म गर्छु म नुहाइ धुवाइ गरेर बसेको छु तपाईँ सुरु गर्नुहोस् तिमी गुरुबाको आश्चर्यको कुनै सीमा रहेन तिमी तिमी निवारण गर्छौ यिनको तिमीलाई त न्वारणको अर्थ पनि थाहा छैन होला तिमी कसरी त्यसो त गुरुबा मलाई अरू पनि थुप्रै चिजको अर्थ थाहा छैन तर पनि म ती चिजहरू गर्न बाध्य छु भने यो एउटा चिजमा किन गर्न सक्दिनँ मैले उहाँको कुरा बिचैमा काटेर भने नानी तिमी जेसुकै भन हाम्रो समाजमा नवारण श्राद्ध र क्रिया गराउन पुरुष नै चाहिन्छ त्यसमाथि पनि निवारणको मतलबसम्म थाहा नभएकी एउटी बच्चीद्वारा म कन्याको निवारण गराएर समाजभन्दा बाहिर जान सक्दिनँ तिमी सानै सही तर छोरा भइदिएको भए कुरा अर्कै थियो गुरुपा अगाडि मेरो कुरै नसुरी त्यहाँबाट निस्किनु भयो श्रोताहरू यतिञ्जलसम्म तपाईँहरूले सुन्नु भएको उपन्यास साहित्यकार सानो शर्माको उपन्यास अर्थको वाचन थियो अर्थको आज छैठौं श्रृङ्खलाको वाचन हामीले यहाँसम्म ल्याइ पुर्याएका छौं बाँकी अंशको वाचन हामी अर्को साता लिएर उपस्थित हुनेछौ तपाईसँग पनि कार्यक्रम स्पर्शका लागि उपयुक्त कृतिहरू छन् त्यसै गरी गद्य सामग्री छन् भने तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ